अन्तरोग विशेषज्ञ जाँच गरिने जानकारी गराइन्छ सम्बन्धित बिरामीहरूले समयमा नै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ ही दोसरोनिवार अस्पताल का वरिष्ठ छाला तथा युद्रोक विशेषज्ञ डॉक्टर सुनील साक्य द्वारा स्वास्थ्य जांच भैर सहर्स जानकारी अहिले बेला छोटो रेडियो अर्पण साध मन मोटोमा मन गुन्दै गुंद थी मानो तिमले यही बेला फोन ग्यौ रेडियो नमस्कार म लोकगायक तथा सङ्कलप प्रस्तुत पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार फलो पाँच मेगा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 स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणु पाँच मेकहरू अर्पण शुभ अर्को एउटा रमाइलो बसाइदिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षबाट यति मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै चर्पण शुभ साझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ साँझ सात बजेपछि आउँछौ करिब करिब सातीसम्म लगभग आधी घन्टा तपाईँसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र साथसाथै तपाईँको सम्झना तपाईँको आफन्तसम्म पनि हामी पुर्याउने गर्छौँ र पनि आउनुहोला दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय लागि खुल्लै छ र यति बेला तपाईँले अर्पण शुभ साँझको रेडियो अर्पण एक सय चार थप्लु पाँच ट्युन गरेर सुनिराख्नु भएको छ साथै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुन सुनेकुनाबाट सुनिराख्नु भएको छ अर्पण शुभ साँझको आफ्नो आफन्त एकैछिन पनि छैन अलिक साझ बिहानीतल शीतलै छ दिउँसो माथि हाल्ला तपाईँलाई पनि है अनि खानपिन भयो कि लागि सुनेर साथ दिनुहोस् लक्षी गुरुङ सजिना लामा र अर्जायमा अर्को साथी पनि हुनुहुन्छ लाइनमा किन बोलिरहेको भएको छैन त्यो त थाहा भएन मलाई दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ आउनुहोला यो साँझको बेला एकैछिन भए पनि तपाईँको दिनभरिको थकानलाई तपाईँबाट टाढा राख्नको लागि हामी आएका छौँ हजुर तपाईँ पनि आउनुहोस् दुईवटा कार्यक्रम सकिएर केही पनि बेला भएको छैन कार्यक्रम सकिए पछाडि नै हो है अनि कता हुनु घरतिर सबै कुशल मङ्गल नै होला हजुर आरामको सलै भन्नु पऱ्यो हजुरहरूको कृपाले बाँचिरहेको छ भन्नु पऱ्यो कृपाल छौँ हजुरलाई प्यारो विष्णु राईलाई अनि मेरो साथी निरु तामाङ उहाँले मिस गरिरहनु थियो म बिजी थिएँ होइन उहाँहरू त्यही भएर सम्पर्क हुन सकेन अनि निसा तामाङ सन्जु चौधरी अनि लक्ष्मी गुरुङ अनिसा लामा उमा बानिया गोमा मगर ज्योति मगर अङ्किता न्युपाने अजना सापकोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी सलिना निरा मेरो बेस्ट फ्रेन्ड पवनजङ भण्डारी भरत साई मनोज भुजेल दीपक आचार्य धर्म सुदन तामाङ पृथ्वी जनक शाह भरत खत्री धन अनि माधव बद्रीार अनि विकास कार्की अनि मेरो घमण्डा राणा मगर ल हुन्छ अहिले पनि बिदा हुन्छ है हजुर नमस्ते नमस्कार अनिलम जे हुनु हुन्थ्यो यति बेला धनगढीबाट आउनु भएको थियो र अर्को साँझको व्यवसायमा यति बेला तपाईँको लागि राख्छु एउटा निकै नै चर्चित भाका तपाईँलाई निकै नै मनपर्ने भाका अहिले ने नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको छ यो भाका यति बेला तपाईँको लागि राख्छु तेजस रेग्मी अनि राधिका हलको आवाज रहेको भाका माया प्रेम सिकाउने मास्टर चाहिएको छ सम्म सानै थियौ अहिले बुझ्ने भाइ माया पेरो पेडितसँग अध्यक्ष इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरो सिकाउने मास्टर पाइया छ चा। ए अब हामीलाई माया पेरो सिकाउने मास्टर पाइया छ बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिम सिकाउने मास्टर पाइया छ चा। अब हामीलाई माया पेरिम्स सिकाउने मास्टर पाइया चा। मास्टर चाहिएको छ निकै रमाइलो खालको भाग तपाईँले सुनिसक्नु भएको छ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एकछिु र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण कम लगन सुनिराख्नु भएको छ र दिनभरिको धकालाई केसिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी हरेक साझा हुने गर्छौँ तपाईँको माझमा उपस्थित भइसकेका छौँ जुटिराखेका छौँ यदि चर्चित लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र अझै पनि बाँकी छ यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ जसले नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ अझ भनौँ रेडी अर्पणलाई माया गर्नुहुन्छ तपाईँको लागि दुईवटा बाटो खुल्ला छ कोही साथै आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार आजर, एक लामा ब्लोन यात्री दिज्यू? दिज्यू? जी एकदम एकदम मजासँग हाँस्नु भयो भने पछाडि खबर राम्रै रहेछ ठिकै छ दिदी अहिलेसम्म अनि अनि त्यही तपाईँको भोइस एकदम सानो सुनिरहेछ त्यही भएर अलिकति बुझ्न गाह्रो गाह्रो भइरहेछ आज किन होला ठिकै छ मैले त एकदम ठुलो ठुलो सोले बोलिराखेको छु अलिकति त्यस्तै प्रविधिमा समस्या देखिएर हो कि है नेटले पनि खानपिन भएको छैन होला आँ भोकै छैन रे जे केसिङ पछाडी। एक केसिङ हजुरको? मेरो पनि भएको छैन कार्यक्रम सकि पछाडी हुन्छ है। हजुर रेडियो सुनिराख्नुभएको छ? हजुर सुनिराख्छु। अहाँ अनि आज जमसिनेका कसलाई? दिस इज 18 जुलाई अनि प्रबिटी दिजाजुलाई अनि अ सूर्यदजुलाई अनि विनोद दसाई अनि तनी रहने भाइलाई अनि यहाँ विकास भाइ छ विकास भाइलाई अनि उता पदमपुरतिर दिदी भेनाजु हुनुहुन्छ यता मकवानपुरमा दिदी भेनाजु यता फेरि यहाँ गाउँका सबै आफन्तहरूलाई धेरैजना mm -hmm. सबैजना रेडियोसन निर्वस्ट रहनु भएको यता गाउँतिर सबैजनालाई अनि अर्पन होल्ड युनिटलाई अनि यो अर्पन एफएमलाई माया गरेर यो प्रस्तुतमा आउँछ जसले फोन गर्नुहुन्छ सबैजनालाई चिने पनि नचिने पनि उहाँहरूलाई सबैलाई सबैजनालाई फोन गर्ने फोन गरेर कोसिस गरिरहनु हुने सम्पूर्णलाई दिजु ल हुन्छ कृष्णजी आउँदै गर्नुहोला हुन्छ है अवश्य भने दिजुवा कृष्णजी भन्नुहुन्थ्यो यति बेला र अर्पण सुब साँझको व्यवसायमा हामी छौँ र तपाईँको सोमसना तपाईँको घर परिवारसँग पनि पुऱ्याइराखेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म पदमपुरमाङमपुरमाङजी के गर्नुहुन्छ नि त भाइ त्यतिकै बसी बस हो दिदी कालिम्पोङमा पहिलो पटक हो है पहिलोपटकै भन्नु पर्ला दिदी कहिले नि फोन लाग्दैन बिजीको बिजी हुन्छ रेडियो नि है खुसी लाग्यो समय रहेछ भने फोन लागिहालिछ भने गर्नुहोस् नभए सुनेर सधैँभरि है भइसक्यो पाकिसकेपछि ए भनेपछि तयारी गरेर बस्नु भएको छ अब खाना मात्रै बाँकी छ है ल ठिक छ सँगसँगै खाऊला नि कार्यक्रम सकिए पछाडि अनि सम्झिने कहाँ कसलाई निरुले हजुर मेरो गोर्खामा रहनु भएको बुवा मम्मी अनि दाई भाउजू अनि दिदी सा तामाङ अनि साथी निलम अधिकारी अहिले पनि बिदा हुन्छ है हुन्छ नमस्ते नमस्कार निरु तपाईँ हुनुहुन्थ्यो यति पदमपुरबाट आउनु भएको थियो र अर्पण सुबसाजको व्यवसायमा फेरि पनि अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्नुपर्छ कि जस्तो लागिरहेको छ तपाईँ फोन प्रयास गर्दै कर गर्नुहोस् त्यो बिचमा तपाईँको लागि रामजी खाँड रुटिकापनको आवाज रहेको भाका तिमीलाई पार्दैन र न खास मेरी हौ भन्ना पामलाई पारदिन नारौना आकाशमा खो न सक्दैन रोक्न सक्दैनन् कसैले हाम्रा माया खोज्काले खन्न पा हो पा हराउला आकाशमा हम् सक्दैन रुक न सक्दैन कसैले हाम्रै हराउला तर छिक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामी आकाशमा घाम चुना तर छेक्न सक्दैनन् कसैले हामीलाई होइन निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ र अर्पण शुभ साजको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा र धेरै नै चर्चित लघभाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ यदि आफन्तलाई सम्झिन चाहनुहुन्छ घरपरिवारलाई सम्झिन चाहनुहुन्छ यो साजको बेला एकैछिन भए पनि हामी सहयात्रा गर्न चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अरू कसैको लागि होइन तपाईँको लागि हो जसले नेपाली लोकगीत सङ्गीतलाई धेरै माया गर्नुहुन्छ रेडियो अर्पणलाई माया गर्नुहुन्छ अझ अर्पण शुभ साँझलाई माया गर्नुहुन्छ तपाईँको लागि खुला छ र आज पनि तपाईँको माझमा रहेर तपाईँको सम्झना चाहिँ तपाईँको घरसम्म हामीले पुऱ्याइराखेका छौँ अनि यस्तै मिठा मिठा लगभागहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ कोही साथी हुनुहुन्छ लाइनमा पर्खिराख्नु भएको छ म उहाँलाई धेरै बेर पर्खाउँदिन स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खबर मेरो पनि एकदम ठिक छ अस्ति तपाईँ होइन अति हाँस्नु भएको होइन त प्रसुना अस्ति पनि फोनमा बोल्ला बोल्दा निकै न मजासँग हाँस्नु भएको थियो है आज त म केही पनि भन्दिनँ प्रसुनालाई है अनि खानपिन भयो कि भएको छैन मेरो त भएको छैन मेरो पनि एकछिन पछाडि हुन्छ <laughs> अब धेरै <देरे> समय छैन अनि पढाइ भइरहेछ कि छैन भ्याइयो कहिलेसम्म अहिले नै जाने हो ल पख्नुहोस् म कालिगुने बित्तिकै आउँछु है अनि आज शुभ साँझ मार्फत सम्झिने प्रसन्ना सम्झिनु भएको थियो बकुलरबाट अर्को साथी पनि आउने तर्फमा हुनुहुन्छ कि जस्तो लागिरहेको छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कामको बोल्दै हुनुहुन्छ मात्रै भन्नुभएको छ मलाई पो गाह्रो लागिसक्यो एक थुलो थुलो सुने ना, सुने ना पर एकदम ठुलो ठुलो बोलिरहेको छ कसलाई नमस्कार नमस्कार बदन अधिकारी हुनुहुन्थ्यो यति बेला र अर्पण सुमस्कार निशा तामाङ नि त ही छ तपाईको सल्लाह सुझाव मेरो घरमा बस्ने दिजुलाई के अरे मेरो साथीहरू हुनुहुन्छ जोस्नी तामाङ कल्पना तामाङ निहेतामाङ निरु तामाङ निलङ पवन जङ भण्डारी र मलाई टिम नचुन्ने सम्पूर्ण नमस्ते विशाजी आउनु भएको थियो यति बेला र अर्पण सुबसाजको व्यवसायमा फेरि पनि हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ निकै नै चर्चामा रहेको भाका शब्द सायद निकै नै राम्रो छ यो गीतको यति बेला तपाईँको लागि राख्छु दुई दिनै चुना दुई दिनेछु दुई दिने यो छो तिमी सँगसँगै भेटाउँदा खेर दुई दिनै दा, यो चोला तिमी र म सँगसँगै बिताउँदा क्यारम आइरहेको होला निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ अर्नी कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो डट कम लगइन गरेर विश्वको साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु राज्यको कार्यक्रममा फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद रै तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दे भन्दै अर्पण शुभ आजको आजको यो रमाइलो भाषाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् न खैमा दुई दिने र संगसंग भी करा मायरो होना चोला मेरा संगसंग भी कर मायरो होना गाँव घर सम